रुसको पिएचडी छोडेर विराटनगरतिर मलाई मस्को लुबुम्बा विश्वविद्यालयबाट अर्थशास्त्रमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको रहेछ मेरो नाम त्यहाँ लेखिएको खबर आयो अब तपाईँ कहिले रुस जाने तपाईँलाई कहिले समय मिल्छ राहदानी पासपोर्ट छिट्टै बनाउनुहोस् टिकट कहिले रिजर्भ गरिदिने भनेर काठमाडौँ रुसी दूतावासबाट खबर आयो पुस एक गते काण्ड हुनुभन्दा केही महिनाअघि पार्टी केन्द्रले म केही विद्यार्थीलाई त्यस विद्यालयमा पढ्न सिफारिस गरेको थियो बिपी कोइराला प्रधानमन्त्री छँदै लुबुम्बा विश्वविद्यालयमा मेरो नाम लेखिएको थियो बिपीले यो कम्युनिस्ट बनाउने केन्द्र हो त्यहाँ म विद्यार्थी पठाउँदिनँ भन्ने अडान लिनु भयो र हामीले जान दिनु भएन मैले बिपीलाई भेटेर भने म त कम्युनिस्ट नै हो जान दिनुहोस् न कहीँ रुस देखेर म फेरिन्छु कि किन मौका लिनुहुन्न भन्दा बिपी मुसुक्क हाँस्नु भयो र भएको छोरा म तिमीलाई अर्को छात्रवृत्तिमा पठाइदिउँला यो हुन्न भन्नुभयो बिपीको यस्तो निर्णयले त्यसबेला नेपाली विद्यार्थीहरू लुबुम्बा विश्वविद्यालयमा पढ्न जान पाएनन् राजाको हुकुमी शासन आएपछि सरकारले लुबुम्बा विश्वविद्यालयमा पढ्न जान दिने भयो त्यसै अनुरूप छात्रवृत्तिको पत्र आएको थियो एकातिर देशमा फौजी तानासाइज नेताहरू जेलमा छन् मौलिक हक अधिकार खोसिएका छन् र जनअधिकारका लागि लड्नुपर्छ अर्कोतिर मलाई अर्थशास्त्रमा विद्यावार यदि पिएचडी गर्ने आकर्षक प्रस्ताव आयो के गर्ने के नगर्ने मलाई साह्रै दुविधा भयो कति मित्रहरूले त यो मौका मस्कोमा पढ्न जानुपर्छ तपाईँले पढेर आएपछि आजभन्दा बढी देशको सेवा गर्न सक्नुहुन्छ तपाईँ एकजनाले मात्र आन्दोलन गर्ने होइन फेरि तपाईँ नभएर आन्दोलन नहुने पनि होइन जे हुने हो यहाँ भइहाल्छ धेरै म नकै लाउनुहोस् ढुक्क भएर जानुहोस् भन्नुहुन्थ्यो मैले सँगै छात्रवृत्ति पाउने साथीहरूले डेरामा आए बारम्बार अनुरोध गर्न थालेँ म दोहोरो मानसिकतामा थिएँ अहिले देशमा राजाको हुकुमशाही शासनको विरोधमा सङ्घर्ष गर्ने बेलामा म आराम गरी मक्सोमा पढ्न जान्न मैले आन्दोलनमा पूर्ण रूपमा होमिने निर्णय गरेँ दोस्रो वर्षको कानुनको पढाइ र मस्को विश्वविद्यालयको आकर्षक छात्रवृत्ति छोड़ी राजाको हुकुमसाई शासनको विरुद्धको सङ्घर्षमा लाग्ने निश्चय गरे, त्यसपछि म काठमाडौँ छोडेर विराटनगर हिँडेँ विराटनगर पुग्दा त पार्टी छिन्नभिन्न भएको पाएँ पूर्व कोशी प्रान्तीय कमिटीको अस्तित्व समेत मेटिने अवस्थामा पुगेको रहेछ तलका कमिटीहरूको बैठक समेत नहुने सबैजसो निष्क्रिय रहेछन् केही कमरेड जेलमा पर्नुभएको रहेछ भने केही लुकेर बस्नुभएको रहेछ राजाको फौजी तानासाको विरोधमा सशक्त सङ्घर्षमा उत्रिन पर्नेमा त्यस बेलाको नेतृत्वदायी राईमाझी डोरुफाले अनेक वाहानगरी कम्युनिस्ट पार्टीलाई सङ्घर्षबाट विमुख बनाएको रहेछ लासा काठमाडौँ राजमार्ग जो पछि कोदारी राजमार्ग भनेर नामाकरण गरियो अहिले यसलाई अरणीको राजमार्ग भनिन्छ उक्त सड़क बन्ने कुराको निकै प्रचार गरियो बिपी कोइराला प्रधानमन्त्री हुँदा चीनका प्रधानमन्त्री चाउ इन लाइले नेपालको राजकीय भ्रमण गरेका थिए त्यस अवसरमा चाऊ इन लाइले लासा काठमाडौँ बाटो बनाउने प्रस्ताव गरेका थिए बाटो चीन सरकारले बनाइदिने भनिएको थियो बिपी कोइरालाले हामी व्यापारिक दृष्टिकोणबाट बाटो, बाटो बनाउँछौँ राजनैतिक दृष्टिकोणबाट होइन भने चिनको प्रस्ताव अस्वीकार गरेका थिए राजा महेन्द्रले सत्ता हातमा लिएपछि चिनसँग सम्झौता गरे बाटो बन्ने भयो बिपी कोइरालाको यो कुटनैतिक अदूरदर्शिता थियो राजा महेन्द्रले कम्युनिजम ट्याक्सी चढेर आउँदैन भनेको कुरा रायमाझी डरुफाले खुबै प्रसार गर्यो राजा सुकार्नो हुँदैछन् भन्ने हल्ला चलाइयो इन्डोनेसियाका तत्कालीन राष्ट्रपति सुकार्नोले कम्युनिस्ट पार्टीसँग सहकारी गरी सरकार चलाएका थिए यही कुराले राजा सुकार्नु हुँदैछन् भन्ने कम्युनिस्ट पङ्क्तिमा भ्रम फैलाइएको थियो पार्टी सङ्गठनमा तल तलका नेता कार्यकर्ताहरूलाई राजाको पक्षमा तान्ने नसक्नेलाई अल्म र क्रान्तिकारी नेता कार्यकर्ताले पक्राउने षड्यन्त्र चलिरहेको थियो जो कमजोर छ जसमा क्रान्तिकारी भावना कम छ उसलाई विभिन्न हिसाबले फकाउँदै राजा महेन्द्रको पक्षमा तान्ने खेल भइरहेको थियो यस काममा राजाका मान्छे दामोदर शमशेर खटिएका थिए उनी त्यस्तका कोशी अञ्चलाधीश पनि थिए उनको आतङ्क रायमाझी डरुफाको भ्रम र दिशा भ्रमित गर्ने प्रसारकहरू प्रहरी गुप्तचर को डर त्रासी केन्द्रबा सुस्पष्ट निर्देशन में आई को हु अधिकांश कमरेड कितव्य विमूट भई निष्क्रिय अवस्था में मैं पाए एक किसिम के पूर्वतीर पार्टी पक्षघात अवस्था में थी